ष्कार तथा शुभ प्रभात रेडियो अर्पण एक सय चार प्रासम्मेगाजको दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत गर्न चाहन्छु प्रविधि कक्षका मित्र विष्णुसँगै म सुजिता कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलालाई तपाईँ रेडियोअर्पण एक सय चार थुप्रो पाँच समेगासँगै इन्टरनेट लाइनको डब्लु डब्लु डब्लु डट रेडियो पनि एकै साथ सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा आजको पञ्चाङ्ग तपाईँको आशाको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफल त्यस्तै रेडियो अर्पण एक सय चार थप्लो पाँच समय घाँसबाट आज प्रसारण हुने कार्यक्रमको जानाकारी तथा आशा परेको तपाईँको जन्मदिनको अवसरको शुभकामनाहरू पनि प्रस्तुत गर्ने गर्दछौ कार्य विक्रमसम दुई हजार साल साउन तीस गति शुक्रवार तदनुसार दुई हजार चौदह अगस्त पंद्रह तारीख भाद्र कृष्ण पक्ष पंचमी तिथि दिवसो तीन अठार उपरात ष्ठी तिथि रेवती नक्षत्र साझ पांच उपरांत हस्विनी नक्षत्र सुल योग रात आठ बत्तीस उपरांत गंगयोगकर्ण आनंदाई योगमा श्रीवोत् योग सुंद्रमा मेन राशि साझ पांच दस मेष राशि सर्व बेला यो भयो आजको दिन आयमा वृद्धि होला सामाजिक प्रतिष्ठा बढ्ने छ घात गर्लासि उनीहरूलाई आजको दिन बुद्धिजीवीहरूको सहयोगले आत्मबल बढेर जाने देखिएको छ कर्कट राशि उनीहरूलाई आजको दिन कला क्षेत्रमा मन चाला मान सम्मान प्राप्त हुने देखिएको छ र यात्रा मौका कन्या राशि हुनेहरूलाई आजको दिन आफन्तबाट सहयोग मिल्नेछ शुभ समाचार प्राप्त हुनेछ तुला राशि हुनेहरूलाई आजको दिन धर्म कर्ममा मन जानेछ आय आन्दमी बढेर आउनेछ राशि उनीहरूलाई आजको दिन अनावश्यक खर्च बढ्ने छ शारीरिक कष्ट होला आजको दिन आमदानी बढ्ने छ विपरीत लिङ्गबाट सहयोग प्राप्त हुनेछ मकर राशि उनीहरूलाई आजको दिन व्यर्थी विवादको सामना गर्नुपर्ने छ भएर त्रास देखिएको छ कुम्पार व्यवसाय र अन्तिममा मेन राशि परिवारबाट सहयोग मिल्नेछ कार्यमा सफलता प्राप्त हुनेछ यो त भयो तपाईँको आजको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 तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ बिहानी र शुभ बिहानी लगत्तै बिहान नौ बजेसम्म नेपाल चौतारी सुन्न सक्नुहुनेछ नौ बजी नेपाल वाणी समाचार तथा नौ पन्ध्रदेखि दस बजेसम्म सिनेमाला सुन्न सक्नुहुनेछ दस बजीको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै बिहान एघार बजेसम्म कार्यक्रम लोकसंकार सुन्न सक्नुहुनेछ सहकर्मी रामो करिब मध्याह बाह्र बजेसम्म सहकर्मी दिवसको साथमा बाह्र बजीको पाल हो नेपाली समाचारको र नेपाल वाणी समाचार लगत्तै एक बजेसम्म बलिउड फोल्डर अन्तर्गत रहेर हिन्दी चलचित्रका गीतहरू दिउँसो एक बजेसम्म सुन्न सक्नु एक बजी अर्पण खबर सुन्न सक्नु सक्नुहुनेछ दिउँसो दुई बजीको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगतै तीन बजेसम्म अर्पण समर्पण सहकर्मी दिवस तीन बजी नेपाली चार बजेसम्म कार्यक्रम बाल आवाज सुझावको साथमा सुन्न सक्नुहुनेछ चार बजी अर्पण खबर सुन्न सक्नु सदा जस्तै विदेशका विस्तृत खबरको संोर्पण बुलेटिनको अर्पण बुलेटिन लगत्तै साँझ छ बजीसम्म जीवनको मार्ग सुन्न सक्नु छ बजी नेपाल समाचार र नेपालवाणी समाचार लगतै अर्पण स्थानीय समाचार सुन्न सक्नु सात बजीको पालो हो दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम शुभ साँझको अर्पण शुभ साँझ लगत्तै सात तीस बजे सिआइएनको साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको पालो हो नेपाली समाचारको त्यस्तै आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राति दस बजेसम्म कार्यक्रम श्रुति सम्बित अशुध घिमिरेको साथमा सुन्न सक्नुहुनेछ राती दस बजे नेपाल एफएमको समाचार सुन्न सक्नुहुन्छ सीआईएनको साझा खबर छत्तीस बजी बाढी बहस ऋषि धमलाको साथमा सुन्न सक्नुहुनेछ सात बजी अर्पण स्थानीय समाचार सात पन्ध्रदेखि सात सम्म वैदेशी बिहानी सेवा सात तीसदेखि आठ बजीसम्म साझ नेपाल सुन्न सक्नुहुनेछ बिहान आठ बजी शुभ बिहानीको अर्को श्रृंखला हामी पुनः उपस्थित हुनेछौ यो त भयो रेडियो अर्पण एक सय चार थोस घण्टे प्रसारणमा प्रसारण हुने कार्यक्रमको बारेमा गरी यिनी विविध जानकारी सँगै हामी कार्यक्रम शुभ बिहान अन्तिम आइसकेका छौँ आशा जन्मदिन पनि तपाईँ सम्पूर्णलाई रेडियो अर्पण एक सय चार थोप्लोसको तर्फबाट शुभकामना व्यक्त गर्दछौ कार्यक्रम शुभ बिहानीलाई सुनेर दिन दिनुहुने सम्पूर्णमा आभार इन्टरनेट लाइनको डब्लु डटी सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा पनि आभारी छौँ त्यस्तै एतुञ्जेलसम्म प्रविधि म्यासन्तर्फ साथ दिनुहुने विष्णुलाई धेरै धेरै धन्यवाद कार्यक्रम शुभ बिहानीबाट म सुजिता हुमाल बिदा भए नमस्कार तपाईँको आजको दिन शुभ रहोस् सबै तिमीलाई सुन्दै हुनुहुन्छ सबै